तप्रेसकिकेनको मुख्य भागको कार्यक्रम अहिले तपाई कार्यक्रम भने जक्या छ सुनि रहनु भएको छ को सा, सा, सा, नमस्कार साथी, ने साथ को मनोविज्ञान साथ र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको अङ्कमा हामीले पहिलो खण्डमा नयाँ वर्षमा गरिने संकल्पहरूको बारेमा कुरा गर्छ आ, दोस्रो खण्डमा आफ्नो दिमागलाई कसरी स्वस्थ राख्न सकिन्छ भनेर चर्चा गरियौ आज भनि महिनाको दोस्रो शनिबार अर्थात तपाईलाई थाहा छ आजको कार्यक्रम नियमित शैली भन्दा छुट्टी हुन्छ आज तपाईले हामीलाई पत्र इमेल वा एसएमएस मार्फत पठाउनु भएको मनमा लागेका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्ने पाउँलो हामीलाई जिज्ञासा पठाउने साथीहरुको गोपनीयताको सम्मान गर्दै हामी उहाँहरुको नाम र ठेगाना चाहिँ भन्दैनौ त्यसैले साथी हामीले हामीले वा इमेल मनोजिंग आज के अंक में बेस्ड काउंसिलिंग अर्थ आज स्वागत कार्यक्रमलाई साथै मानसिक स्वास्थ्यको पाठ्यक्रमले आज हामी साथीहरूको मनोजिज्ञासा बेस्ड काउन्सेलिङमा आधारित भएर आमले गो गो आम सुनी रानवर को साथे ले सौरल भासा मा इसको बारे मा बिज़ा जिए जिए जिए जिए जिए फैमिली वाने बेस्ट काउंसिलिंग अतला है फैमिली काउंसिलिंग भाने को जिए आमले जिए परिवारमा आधारित मनोर्श सेवा भेटिन्छ जसमा चाहिँ परिवारमा आधारित मनोविमर्श सेवा भनेको चाहिँ एउटा बिरामी चाहिँ परिवारमा मेन्टल हेल्थको प्रब्लम छ भने हामी बिरामीलाई मात्र ट्रिटमेन्ट गर्नतिर लाग्छौँ कहिले तर हामीले यो कुरा बिर्सिन्छ भने ऊ सँगसँगै आएको पार्टो चाहिँ एउटा फ्यामिली पनि हो जो फ्यामिली नै आफू पनि मेन्टली प्रिपेयर हुनुपर्छ होइन जसरी एउटा फिजिकल हेल्थलाई चाहिँ हामी कुनै एउटा भनौँ न फर एक्जाम्पल टाइफोइडको बिरामी भयो भने परिवारको सदस्यहरू यिनीहरूलाई चिल्लो खान दिनुहुँदैन पिरो खान मानसिक सेवाको सुविधा शब्दहरू थिएनज गर्ने अनि मैले चाहिँ दुईटा कुराहरुमा चाहिँ हामी उनीहरुलाई प्रिपेयर गर्छम एजुकेट गर्छम त्यही नै हो फ्यामिली वेलस काउन्सिलिङ भनेको फ्यामिली काउन्सिलिङ र सामान्य रुपमा हुने काउन्सिलिङ जस्तै एक व्यक्तिलाई दिने काउन्सिलिङमा उनलाई मदत गर्ने भयो भने एउटा एन्टिसाइक एप्लिकेसन जुन चाहिन्छ काम त पहिला हुन्छ त्यसले चाहिँ अलिकति रिलिफ गर्छ होइन तर हामीले चाहिँ फ्यामिली रेस काउन्सिलिङमा चाहिँ हामीले के हुन्छ एउटा पेसेन्टलाई हामी त्यो सँगसँगै प्रिपेयर गरिरहेको हुन्छौँ हेलोसिनेसन चाहिँ एउटा सेटेन्ड स्टेजमा गइसकेपछि तपाईँले चाहिँ त्यसको आवाजहरू अलिकति कम मात्रै हुन्छ तर त्यही तपाईँलाई सक्नुहुन्छ कस्तो भन्दाखेरि गाइडेडहरू सिने क्या यो मान्छेले मलाई त्यस्तो दुर्घटनाहरू भएको हुन्छ यो मान्छेले मलाई सपनामा आएर मार भने त्यही भएर मैले आफ्नो आफन्त यस्तो स्थितिमा चाहिँ परिवार अलिकति डराउँछ र सेफ साइडमा चाहिँ सकेसम्म रिहा सेन्टरमा लगेर चाहिँ हामीले एउटा सेटअप हुन्छ नि त्यस्तो कुराहरूको रूपमा खम्बा नै होइन परिवार त्यही भएर यो परिवारलाई जबसम्म हामीले एजुकेट गर्दैन सधैँ त बिरामी हामीसँग बस्दैन ब्याक टू रिहेबिलिटेसन प्रोसेस चाहिँ आफैमा एउटा मान्छेहरू पहिलाको जस्तै नहुनसक् तर यही रोग लागेर तपाईँकै परिवारको एउटा त्यही भएर तपाईँको आँखा अगाडि तपाईँको छोराले सानो सानो काम घरकै काम गरेर पनि काम बाँच्न सक्छ भन्ने कुराहरू उनीहरूलाई दुई हजार ठ्याक्कै हो किनभन्दा फलफुल भेट्न गएको भन्ने कुराहरू हुन्छ है मेरो होइन जस्तो अब अर्को कुरा त मेन्टल भन्ने बित्तिक उसले जुन जब गरिरहन्छ त्यहाँबाट पनि पर्फर्मेन्स नभइसकेपछि होइन उसले फेरि नयाँ लाइफ स्टार्ट गर्नुपर्ने हुन्छ त्यो भएर पनि स समाजका धेरै छ नि जस्तो मेन्टल हेल्थमा रिहाबिलिटेसन आफै एउटा चाहिँ गाह्रो पछि हो त्यो पनि हामीले प्रयास नगरिकन त हुँदैन होइन यसलाई पनि जोड्छ तपाईँलाई मेन्टल यसले चाहिँ अब एडभान्सेज एकदम मोस्ट एडभान्टेज भनेको चाहिँ यसमै हामी चुकिरहेको थियौँ कि लाइक खाली उसलाई चाहिँ ट्रिटमेन्ट मोडलमा मात्रै मेडिकल मोडलमा मात्रै हामी चाहिँ ट्रिटमेन्ट गरिरहेको छौँ होइन यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो भन्ने कुरा चाहिँ हामीले गरेको थियौँ र अब जति पनि रिसर्च हुन्छ बाहिर हुन्छ बाहिर पनि यो एकदम इफेक्टिभ भइरहेको छ अब नेपालमा पनि आत्मसाथ नगर्ने भन्ने कुरालाई धेरै मनोजिज्ञासा आएको आए पहिलो जिज्ञा आए एक शिक्षक प्राप्त जुन इस प्रकार को रह म एक सरकारी स्कुलको शिक्षक मेरो अनुभवमा माध्यमिक तहका विद्यार्थीहरूलाई सम्हाल्न धेरै गाह्रो हुन्छ मैले जान्न खोजेको कुरा चाहिँ मनोविज्ञानमा किन यस्ता तहका विद्यार्थीहरूलाई सम्हाल्न गाह्रो हुन्छ भनेर केही कुरा छन् कि र यस्ता विद्यार्थीहरूलाई सम्हाल्नको लागि केही उपाय छन् कि उहाँको मनोजिज्ञासाको सम्बोधन कसरी गर्नुहुन्छ त्यही नै एड्रेस हुन्थ्यो जस्तो यो फिज चाहिँ कस्तो भन्दाखेरि ट्रान्जिसनल फिज पनि हो हामी के चाहन्छौँ भन्दाखेरि आफूले पढाएको बच्चा आफूले जीव भनेको आफ्नो विभिन्न हर्मोनहरू चेन्ज भइरहन्छ उनीहरूको बडीले उनीहरूको मेन्टल अर्को एक्सप्लोर गर्न खोजिरहेको हुन्छ त्यही बिचमा चाहिँ हाम्रो उनीहरूको कन्फर्न्टेसन हुन चाहन्छ क्या हामी चाहिँ के चाहन्छौँ टिचर चाहिँ उसले चाहिँ मैले भनेको मान्छे अब यो त झुक्लाहरूमा त भनेको मान्छेले अचानक यसको यस्तो चेन्ज आयो भनेर हामी उसलाई अन्डरस्ट्यान्ड गर्नुको सट कन्फर्टेसन गर्नेतिर लाग्छ मैले भनेको मानस हाम्रै मनोविज्ञानमा छोड अनि अर्को कुरा चाहिँ हामीले पनिसमेन्ट दिने कुराहरू हुन्छ यो उमेरको बच्चालाई कम्पेयर गरेर म त मेरो पालमा त्यस्तो थिएन भनेर हामी पनि आफ्नो वे अफ एक्सप्रेसन र अहिलेको बच्चाहरूको वे अफ्रेसन फरक हुन्छ हामीले हामीलाई ठ्याक्कै बुझ्नु पऱ्यो सबैमा अनि पोजिटिभ डिसिप्लिनको कुरा आउँछ यहाँसम्म करेक्टिभ हुनुपर्छ पनिसमेन्ट दिने पनि धेरै तरिकाहरू चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्यो भने चाहिँ हामी अझै वाम्फ हुन्छ हामी टिचर लाइक अभिभावकमा देखिन्छ होइन त्यो कुरा मैले भनेको छु विकल्प के छ त्यो चाहिँ कस्तो हुँदाखेरि अहिले स्कुलमा हेल्थ काउन्सिलर छैन नेपालमा आउनुपर्छ होइन त्यही भएर पनि टिचरहरूलाई चाहिँ अब पर्सनल ट्रस्ट बनाएर राखिरहन्छ कतिपय ठाउँमा चाहिँ तर टिचरहरूलाई आफ्नै सब्जेक्ट सब्जेक्ट टिचिङको लोड भएको हुन्छ अनि न्या, यो चाहिँ एउटा कस्तो गर्नुपर्छ नेपाल गभर्मेन्टले राखिरहेको छ स्टुडेन्टले म्याक्सिमम समय त अहिले कहाँ गीत स्कुलमा बिताउँछ होइन घरको प्यारेन्ट्सलाई पनि के हुन्छ भन्दाखेरि एउटा राम्रो स्ट्रिम खोजिरहेको हुन्छ तपाईँहरूको अहिलेको यो ट्रेनै त्यस्तो छ क्या त्यसमा चाहिँ विद्यालयहरूको सानो सानो प्रब्लमहरूलाई कसले चाहिँ एड्रेस गरिदियोस् भन्ने हुन्छ स्कुल हेल्थ काउन्सिलर उसको कामै त्यो राख्दाखेरि अझ राम्रो हुन्छ भन्ने कुरा चाहिँ आजको अङ्कमा कुरा गरिरहेका छौँ र माउन्सिङको बारेमा कुरा गर्दा यो चाहिँ प्रश्न कस्तो एउटा एडभान्स सोसाइटी छ नि त्यसमा गइरहेको छ हामी त्यो ट्राडिसनल अब बाहिरको कन्ट्रीहरूको हेर्ने हो भने उनीहरूलाई त्यही सँगसँगै गभर्मेन्टले पोलिसी बनाएको हुन्छ सोसियल सिस्टमहरू अप्ठ्यारो पऱ्यो भने चाहने भनेर त्यही अनुसार एजुकेट गर्दै गएको हुन्छ हामी चाहिँ सबै कुराको फेजमा छ भएको त्यो भएको हुनाले चाहिँ हाम्रो जस्तो मुलुकमा चाहिँ अहिले चाहिँ योलाई सँगसँगै लिएर गएर आजकल नेपाली परिवारमा धेरै नै परिवर्तनहरू आएका छन् पहिलाको जस्तो पारिवारिक सोच र ढाँचा आजकल मुस्किलले पाइन्छ अब नकारात्मक पक्षको कुरा गर्दा आजकल परिवारहरूमा धेरै कल हुने गर्छन् यस्ता कल फेमिली काउन्सिलिङ कसरी निवारण गर्न सक्छ तपाईँको विचार से अझै प्रभाव पार्छ भन्ने अनुभव छ होइन रोज्नको लागि सबैलाई अनुरोध गर्छौँ किनभने हामीले यो गरो गर भनेर भन्दैनौँ बिचको एउटा एउटा निर् आउँछ र हामी उहाँहरूलाई नै प्रिपेयर गरिरहेको हुन्छौँ यो मनोविज्ञानको पक्षलाई चाहिँ मेन्टल हेल्थलाई भन्नुपर्छ जस्तो तिमीलाई केही समयदेखि दिक्क भइरहेको छौ यो भइरहेछौ भने चाहिँ तिमीले काहीँ आफ्नो एउटा चाहिँ डिल गर्नुपर्छ भन्ने कुराहरू हुन्छ तर कतिपय कुराहरू चाहिँ यो चाहिँ दुई पछि पुरानै विधिहरूमा उनीहरू बसेर गत माता कहाँ जाने हामी खा जाने उनीहरूले एक फेसको हुन्छ क्या अब मेरो अनुभवमा चाहिँ हामीहरूकोमा आउँदाखेरि चाहिँ जस्तो उनीहरू उनीहरूले चाहिँ असाध्यै दुःख दिएर त्यहाँ राख्दै ठेक्न नसक्दाखेरि मात्रै लिएर आइरहेको थियो मेरो आफ्नो अनुभवमा चाहिँ तर फ्यामिली काउन्सिलिङ चाहिँ एकदम चाहिन्छ काउन्सिलिङ तपाईँलाई नयाँ लाइफ चेन्ज स्टार्ट गर्दै हुनुहुन्छ भने तपाईँ एउटा एजबाट अर्को एजमा जाँदै हुनुहुन्छ भने चलन चाहिँ कस्तो छ भन्दाखेरि कुनै काम नयाँ सुरु गर्यो भने चाहिँ र हेर्ने भन्ने जस्तो चलन छेटिङलाई पनि हामीले फलो गर्नुपर्ने हुन्छ होइन त्यसलाई पनि मल्टिकल्चरल सेटिङको कुरा गरेँ यो कुरा प्रोफेसनल भएपछि मान्छेले बिर्सिन्छ ट अफ ट्रिटमेन्ट हो होइन त्यो सबै थोक होइन तर त्यो हो भनेर अनि हामीले चाहिँ त्यो फ्यामिलीलाई कहिले काहीँ उनीहरूकै आफ्नो स्ट्रङ बिलिफ जे छ त्यसमा पनि कुनहरूसँग चाहिँ उनीहरूलाई सेफ हुन्छ साइन्टिफिक हुन्छ त्यसमा पनि तपाईँहरू गर्नुहोस् भनेर हामीले एउटा प्रिपेयर गरिराखेका हामी नेपालीहरू कतिजना चाहिँ सँगै बसेर फ्यामिलीलाई फ्यामिली बाटोमा चाहिँ महिनाको एकचोटि चाहिँ डिस्कस गर्छौँ बजेटको बारेमा आफ्नो प्रब्लमको बारेमा अनि थोरै मात्रै पहिला पहिला वले कथा भन्ने धेरै हजुरबाले हजुरआमाले सँगै राखेर कथा भनेर प्रयास गरेर मान्छेलाई उभिरिराख्छ तर कल्चर चाहिँ अहिले गईरहेको छ भन्छेपछि उनीहरूले चाहिँ अब अहिले चाहिँ प्रोफेशनल साइकोलोजिस्ट सँग काउन्सिलिङ गर्दा चाहिँ अब चाहिँ इफेक्टिभ हुन्छ जस्तो लाग्छ आजै देखि सबैले अब फेरि हामी सान्यवाद साइकोलोजिस्ट सँग गराउँछौं जुन यस प्रकारको टिपको लागि मेरो भाइलाई टिपले पनि मदत गर्छ भनेर आशा राख्छु ४ वर्ष अघि उसलाई डायग्नोसिस पाएको छ साइकोलोजिस्ट तथा काउन्सिलर र औषधिको नियमित स्तातको बाबुजु उसको यो रोक्ले गर्दा उपर्ण जान पनि मन छ ग्यासोको समाधान छैन त्यसले धेरै नै आजकल दृश्यहरु देख्छौँ जसले सुनिरानु भएको साथीलाई साइसिक त्यसले गर्दा हाम्रो परिवारलाई निकै तनाव भएको छ कसरी मानसिक रोग आफूले कानलेदेखि कसैले आफूलाई कसैले त्यही भएर खाना खान्न भन्ने जस्तो गर्नको लागि एन्टिसाइकेटिक मेडिटेसन चलाउँछन्ै पर्ने हुन्छ कतिजनाले के गर्छ भन्दाखेरि त्यो औषधी सधैँ खाइराख्नु पर्ने हुनाले औषधीलाई समस्या हुन्छ कि परिवारलाई औषधिर्म नखाइदिँदाखेरि डाउन हुँदैन होइन त्यसको लागि पहिला क्लाइन्टलाई तिम्रो लागि मान्छे बाँचिरहेको हुन्छ फिजिकल एजुकेट गर्न सक्यौँ भने चाहिँ एजुकेट गर्नलाई पनि बिरामीलाई गाह्रै हुन्छ मैले यति खाएँ दुई दिनमै ठिक होस् भन्दै हुन्छ कि साथी हमी सुनने मन में उत्पन्न समस्या के बारे में जिज्ञासा अंठानब्बे साठी बयानबे एक्न्न उन्सैय में कुछ समय में हमीस कर सकूँ और हमे ठेगाना मनोजिज्ञासा एट इमेल विज्ञान डट कम इमेल पठान सक आज हमी त मनोजिज्ञासा ली रहें तप को मनोजिज्ञासा संबोधन करना हमीसंग साइकोजिस्ट तथा काउंसिलर रकी हूँ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 तपाईँलाई फेरि स्वागत छ कार्यक्रम मनोजिकमा धन्यवाद नेपालमा फ्यामिली काउन्सिलिङ कतिको हुन्छ यसको के छ अवस्था र यो विषयको पढाइ हुन्छ कि हुँदैन यसको बारेमा चर्चा गरिदिनुहोस् न फ्यामिली काउन्सिलिङ चाहिँ अहिले हुनुपर्छ भनेर चाहिँ धेरै जस्तो एनजिओ होइन जति पनि काम गर्ने अर्गनाइजेसनहरू छन् चाहिँ सुरुवात गरिरहेका छन् किनभने मेन्टल रिहेबिलिटेसन हुनुपर्छ भन्ने कुराले र ठ्याक्कै फ्यामिली काउन्सिलिङको चाहिँ पढाइ नेपालमा छैन तर कतिपय कलेजहरूले खोलिरहेको पोस्ट ग्रेजुएसन पिजेडी भन्छौँ नि हामी डिप्लोमा कोर्स त्यसले पनि चाहिँ एउटा काउन्सिलिङ के हो भन्ने कन्सेप्ट चाहिँ दिन्छ त्यसले पनि काम गरिरहेछ अहिलेको स्थितिमा ठ्याक्कै भन्दा चाहिँ त्यो नै हो हजुर अब कसैलाई फ्यामिली काउन्सिलर बन्न मन लागेको छ भने के सल्लाह दिनुहुन्छ उहाँलाई जस्तो तपाईँ ब्याचलर को हुनुहुन्छ साइकोलोजीमा होइन भने तपाईँ मास्टर गरिसकेपछि आफै नै पनि किन फ्यामिली काउन्सिलिङ गर्नको लागि तपाईँलाई प्रब्लम हुँदैन तपाईँलाई काउन्सिलिङको टेक्निकहरू सिकाइसकेको हुन्छ साइकोथेरापीको टेस्टहरूको होइन तर अब अरू स्ट्रिमबाट आउनुभएको छ भने चाहिँ वान इयर पिजिडी गरिसकेपछि तपाईँ चाहिँ फ्यामिली काउन्सिलर मात्रै म बन्छु भन्नलाई पनि त्यसैले नै काम गर्छ जस्तो मलाई लाग्छ अहिलेको स्थितिमा फ्यामिली काउन्सिलिङको एउटा बाटो श्रीमान श्रीमतीको सम्बन्ध पनि आउँछ नेपालमा डिभोर्सको रेट धेरै बढेर गएको छ धेरैजना लोग्ने स्वास्नीको सम्बन्ध खलबलिएको सुनिन्छ फ्यामिली काउन्सिलिङको यसमा के भूमिका हुन्छ यसमा चाहिँ अब हामीले त्यस्तो श्रीमान श्रीमतीको केसमा चाहिँ हामीले मेराइटल थेरापी भन्छौँ होइन फ्यामिली थेरापी भनेर भन्छौँ त्यो गर्छौँ र यसमा चाहिँ फ्यामिली काउन्सिलिङको महत्त्वपूर्ण भूमिका हुन्छ किनभने त्यहाँ चाहिँ उनीहरू एउटा चाहिँ लाइक कन्फन्ट्रेसन भएर नै उनीहरू सम्बन्ध विच्छेदका कुराहरूमा पुगिरहेको हुन्छ होइन सम्बन्ध विच्छेद चाहिँ मान्छेले गर्ने एउटा चाहिँ कुनै कुनै अवस्थामा चाहिँ उनीहरू एकदम मेन्टली प्रिपेयर भएर नै प्लान तरिकाले नै उनीहरूले गरेका हुन्छन् त्यस्तै समस्याहरू आयो अब त्यो मान्छेसँग बस्नै सकिएन भन्ने एउटा तरिकाले पनि होइन तर अब हामीले फ्यामिली काउन्सिलमा के गर्छौँ भने सकेसम्म चाहिँ उहाँहरूलाई मिलाइदिने काम गर्छौँ होइन धेरै तरिकाहरू हामीले चाहिँ गर्छौँ एकअर्काको चाहिँ कमजोरीहरू एकअर्का बिचको चाहिँ गुड पोइन्टहरूलाई कसरी एड्रेस गर्ने भन्ने कुराहरू गर्छौँ तर अब डिभोर्स चाहिँ उहाँहरूको चाहिँ अल्टिमेट ऊ हो भने पनि आफ्टर डिवोर्स पनि लाइफ फेरि चल्छ विथ mm. कोअपरेटिभ होइन एउटा मान्छेसँगै डिभोर्स हुँदाखेरि पनि त फेरि त बाटोमा भेटिन्छ नि कुनै न कुनै दिन त भनेपछि एक्लै मुख फर्काउने उक्लै एक त्यो गर्ने भन्ने कुराहरू भन्दाखेरि पनि यसो पार्ट फ्लाइट टिकट इजी तपाईँ पनि ह्याप्पी हुनुभयो म पनि ह्याप्पी भएँ भन्ने वा कहिलेकाहीँ त्यस्तो केस पनि आउँछ कि हामीले कति काउन्सलिङ गरेर मिलाउन खाँदाखेरि उनीहरू मेन्टली प्रिपेयर भइसकेको हुन्छ होइन त्यो फ्यामिली नै उनीहरू ह्याप्पी हुने क्रममा पनि भइरहेको हुन्छ त्यस्तो बेलामा चाहिँ हामीले त्यो पनि एउटा बिचको बाटो चाहिँ हामीले उहाँहरूलाई सपोर्ट गर्छौँ र भइसकेपछि पनि त्यो एउटा तनावको स्थिति हुन्छ नि त्यसमा पनि हामी सपोर्ट गर्छौँ उहाँहरूलाई त्यो पनि इम्पोर्टेन्ट पस्यो किनभने डिभोर्स भइसकेपछि सक्यो भन्ने कुराहरू हुँदैन हामीले उनीहरूलाई चाहिँ लिङ्क दिइरहेको हुन्छौँ र फोनमा कनेक्सन भइरहेको हामीले चाहिँ अब अमृताबाट टेलिटक थेरापी पनि गरिराखेको छौँ कहिलेकाहीँ चाहिँ अब जस्तो टेक्नोलोजीलाई पनि युज गरेर जस्तै यो फ्यामिली काउन्सिलिङ कुरा गर्दाखेरि मैले चाहिँ दुईवटा कुरा बुझेँ जस्तै एउटा चाहिँ रोग लाग्नुभन्दा अगाडि जुन स्ट्रेसले तनावले गर्दा हुने रोग लाग्नुभन्दा अगाडि चाहिँ प्रिभेन्टिभ अप्रोच अपनाउनलाई मद्दत गर्ने भयो भने अर्को चाहिँ रोग लागिसकेपछि त्यो रोग लागेको मानिसलाई फ्यामिलीमा परिवारमा कसरी पुनर्स्थापित गर्न सकिन्छ भन्ने बारेमा पनि यसले मद्दत गर्ने भयो हो अब हामी मानसिक रोग लागेको व्यक्तिको परिवारको एक सदस्यसँग कुरा गरेका थियौँ फ्यामिली काउन्सिलिङमा उहाँको के अनुभव छ त आउनुहोस् अब उहाँको अनुभव सुनौँ अमृता फाउन्डेसनमा भयो, यहाँको साइकोलोजिस्ट अथवा डक्टर साहब हुनुहुन्छ उहाँहरूले चाहिँ तपाईँलाई के भन्नुभयो यहाँ आउँदाखेरि उहाँहरूले चाहिँ निको हुनुहुन्छ होइन टाइम लाग्छ लगम मा दिनमा लाग्नुपर्छ भनेर अब धेरै टाइम लाग्छ हजुर अनि हजुरले त्यो काउन्सिलिङ पाइसकेपछि चाहिँ केही कस्तो के, खालको अनुभूति गर्नुभयो ए निको हुने भनी आशा, आशा जाग्यो जुन यस्तो काउन्सिलिङ हुन्छ नि फ्यामिलीलाई गर्ने काउन्सिलिङ त्यो चाहिँ कतिको इफेक्टिभ लाग्यो तपाईँलाई हामीले परिवारबाट सुनिहाल्यौँ कि फ्यामिली काउन्सिलिङले उहाँहरूलाई कसरी मद्दत गर्यो भनेर रमाजी रा। हामीले परिवारसँग कुरा गर्दा विशेष गरी जसलाई कडा खालको मानसिक रोग लागेको छ उहाँहरूको परिवारलाई फ्यामिली काउन्सिलिङको अति नै जरुरी पर्दो रहेछ भनेर थाहा पायौँ यसमा चाहिँ के कुरा थप्न चाहनुहुन्छ जा कि ठिकै हो जस्तो त्यही फ्यामिली काउन्सिलिङले चाहिँ के गर्छ भन्दाखेरि उनीहरूलाई चाहिँ एउटा चाहिँ प्रिपेयर गरिरहेको हुन्छ फ्यामिली रेजिडेन्स भन्छौँ नि तनावमै त्यो त रोग आफूसँग भइरहेको हुन्छ अझै कडा खालको रोग हो चाहिँ उनीहरूलाई चाहिँ हामीले यथार्थ त कुराहरू एजुकेट गर हुन्छ परिवारलाई त्यो गर्दाखेरि पनि उनीहरूलाई चाहिँ एउटा चाहिँ के होला भन्ने एउटा जिज्ञासा पनि उनीहरूको एउटा कम हुन्छ र आफू कसरी प्रिपेयर हुने भन्ने कुरामा पनि त्यसले चाहिँ मद्दत पुर्याउँदछ हामीले अमृता फाउन्डेसनमा कार्यरत साइकोलोजिस्ट सोहन प्रधानलाई परिवारले फ्यामिली प्रति कस्तो प्रतिक्रिया देखाउँछ भनेर सोधेका थियौँ उहाँले भन्नुभयो अब हाम्रो कोसिस के हो भने हामी चाहिँ जति पनि इन्टरभेन्सन इन्टरभेन्सनहरू गर्छौँ त्यो चाहिँ फ्यामिली बेसै हुन्छ त्यसैले हामी सकेसम्म प्यारेन्ट्सहरूलाई बोलाउने कोसिस गर्छौँ र उहाँहरूलाई चाहिँ काउन्सिलिङ गर्ने कोसिस गर्दछौँ तर धेरैजसो परिवारको सदस्यहरू चाहिँ रेडिली नै उहाँहरू आउनुहुन्छ स्वेच्छा लिएर आउनुहुन्छ तर अवादमा चाहिँ केही पेसेन्टका चाहिँ परिवारको सदस्यहरू आउन चाहिँ मान्दैनन् त्यो चाहिँ के कारणले गर्दाखेरि होला त्यसको मुख्य कारण के हो भने एउटा हामीले बुझ्नुपर्ने के हो भने यसमा चाहिँ यो र पेसेन्टहरू एकदम साइकोसिस भयो भने या सिजोफेनिया भयो भने अलिक सिभियर भयो भने उनीहरू चाहिँ परिवारप्रति अरूभन्दा पनि पर परिवारप्रति बढी डिल्युजन राख्ने बढी आक्रामक हुने परिवारलाई चाहिँ अलि हिंसात्मक व्यवहार गर्ने हुन्छ त्यो भएकोले उहाँहरूलाई चाहिँ अब एक किसिमले के हो भने यो मानसिक रोग भनेको परिवारमा एउटालाई लायो भने सबैलाई धेरैजसो परिवारको परि परिवार परिवार सदस्यहरूलाई पीडा हुने हो त्यसैले अब एउटा त यो पेसेन्टको बिहे बिहे भ्या, बिहेभियर भ्या, पनि उनको व्यवहार पनि परिवारप्रति एकदमै नरा नकारात्मक चाहिँ हुन्छ धेरैजसो केसेसहरूमा त्यही भएकोले उहाँहरूले के अब क्रोनिक पेसेन्ट भइसकेपछि उहाँहरूले पहिला त उहाँहरूले चाहिँ रोग हो भनेरै चिन्नुहुन्न अनि त्यो भएकोले उहाँहरूले चाहिँ सुरुमा चाहिँ उपचारतिर लानुहुन्न अनि त्यसपछि उहाँहरूलाई थाहा भए पनि यता धामी झाँकीतिर जानुहुन्छ अब त्यो अब जब उहाँहरूले चाहिँ रोग भनेर थाहा पाएर अब उचित उपचार गर्नुपर्छ भन्ने जब त्यो समय पुग्छ त्यो बेला चाहिँ उहाँहरूले धेरै नै दुःख पाइसकेका हुन्छ उहाँहरूले चाहिँ धेरै नै पीडा खपिसक्नुभएको हुन्छ अनि अब रोग पनि अब अलिकति टाइम लाग्ने हुन्छ यो रोगमा औषधीले काम गर्न पनि त्यो भएकोले उहाँहरूलाई चाहिँ औषधि खुवाइहाले पनि अरू रोगमा शारीरिक रोगमा जसरी शारी तुरन्तै निको नहुने भएकोले उहाँहरूले चाहिँ धेरै नै पीडा खप खपिसकेका हुन्छ अनि उहाँहरूलाई यस्तो फिल हुन्छ कि कसरी यो बिरामीबाट छुटकारा पाउँ भन्ने किसिम एक किसिमको फिलिङ चाहिँ डेभलप हुन्छ त्यही कारणले उहाँहरू चाहिँ कोही कोही बिरामीको परिवारको सदस्यहरू आउँदै हामीले चाहिँ अब निको भइसक्यो पुरा इन्साइडमा आइसक्यो भन्दा पनि आउँदै नआउने आउनमा आनाकानी गर्ने अथवा चाहिँ अब मैले चाहिँ एक ठिक ठाउँमा उहाँलाई राखेँ सुरक्षित ठाउँमा राखेँ त्यसैले म अब जाँदिनँ भन्ने किसिमको आफूले विचार बनाएर आउनु चाहिँ अलि हिचकिचाउनु हुन्छ तर यो चाहिँ अलि एकदमै सिभियर एक केसेस र क्रोनिक पेसेन्टमा मात्रै हुन्छ यस्तो किसिमको चाहिँ कुराहरू साइकोलोजिस्ट सोहन प्रधानङ्गले भनेअनुसार धेरै परिवारहरू फ्यामिली काउन्सिलिङको लागि तयार हुनुहुन्छ तर एकदमै कडा खालको रोग लागेको व्यक्तिको परिवार चाहिँ अलि हिचकिचाउँछन् भनेर भन्नुभयो यसबारेमा के भन्न चाहनुहुन्छ तपाईँ चाहिँ जस्तो कडा खालको सोन्चीले भने जस्तै कडा खालको रोग लागेको हुन्छ नि ए रिल्याप्स भन्छौँ नि हामीले त्यो केसहरू आइरहँदा चाहिँ परिवारको सदस्यहरू पनि एउटा रिलक्टेन्ट के उनीहरूलाई चाहिँ ला चा दिक्क लाग्ने रहेछ कतिचोटि फ्यामिली काउन्सिलिङमा जाने एकचोटि होइन दुईचोटि होइन तिनचोटि होइन भनेर होइन उनीहरू चाहिँ अलिकति आउनलाई हिचकिचाउँछौँ अनि त्यसपछि जो फ्यामिलीले चाहिँ अलिकति फाइनेन्सियली स्ट्रङ हुन्छ र मोडरेट फ्यामिली स्ट्रक्चर जस्तो इकोनोमिकमा छ भने पनि पनि जेनटेन गरेर चलाइरहेको हुन्छ तर कसैको पनि एकदम सोसियल सपोर्ट नभएको चाहिँ उनीहरू चा। साँच्चीकै अप्ठ्यारमै पर्छ त्यस्तो चाहिँ हामीलाई दुई तिनवटा छोडेर गएको केसहरू पनि छ क्या हामीले त्यहाँ गरिरहेछौँ उनीहरूलाई चाहिँ चाहिँ कसरी एडजस्ट गर्ने भन्ने कुरा हामीलाई पनि एउटा प्रब्लम नै भइरहेछ किनभने अमृता फाउन्डेसन पनि सेल्फ सस्टेन अर्गनाइजेसन हो है त्यो एउटा प्रब्लम भइरहेछ अर्को चाहिँ कस्तो भन्दाखेरि जस्तो सोसियल गभर्मेन्टले र अरू एनजिओहरूले चाहिँ लाइक अब सोसियल सेक्युरिटी अप्रोचमा अलिकति काम गर्ने हो भने चाहिँ मात्रै इन्सुरेन्सको कुरा भयो अनि त्यसपछि कर्पोरेट हाउसहरूसँग डिल गरेर उनीहरूलाई चाहिँ थोरे थोरै स्ट्यापेन दिएर हामीले काम गराउने हो भने चाहिँ त्यसको अलिकति एउटा विकल्पको रूपमा चाहिँ हुन्छ होला कहिलेकाहीँ चाहिँ हामीलाई पनि काम गर्दा गर्दा हामी ओभरवेल्म हुन्छौँ कि इनह्युमनै जस्तो लाग्छ कि यसलाई कति चान्थुनेर जाने हामीलाई पनि एउटै कुरा क्या यो गर यो गर मात्रै भन्दाखेरि चाहिँ हामीलाई पनि इनह्युमन कि यसको विकल्प के हो त भनेपछि मोर हेल्पिङ ह्यान्ड चाहिँ सोसाइटीमा आउनुपर्छ जस्तो लाग्छ मलाई अहिले फिल भइरहेछ र अर्को एउटा पक्ष चाहिँ हामी त्यस्तो चाहिँ नि हामी अब साइकोलोजिस्ट मात्रै भएर हुँदैन कि सँगसँगै जस्तो हामी चाहिँ एक्टिभिस्ट भएर पनि एडभोकेसी गर्दै लैजानुपर्छ जस्तो चाहिँ हामीलाई फिल भइरहेछ तपाईँ बालबालिकासँग प्रत्यक्ष रूपमा संलग्न भएर काम गरिरहनु भएको छ विशेष गरी अपाङ्गता भएका बालबालिकाहरूसँग त्यस्ता बालबालिकाको परिवारले कस्तो व्यवहार देखाउँछन् त उनीहरूप्रति एकदमै मलाई मनपर्ने प्रश्न हो होइन म बालबालिकासँग चाहिँ अझ पनि अपाङ्गता क्रस डिसिबिलिटी भन्छु मैले अल टाइप अफ डिसिबिलिटीसँग काम गरिरहन्छु फिजिकलदेखि लिएर मेन्टल डिसिबिलिटी बच्चाहरूको प्यारेन्ट्सलाई चाहिँ कसरी प्रिपेयर गर्ने होइन उसको बच्चाको चाहिँ ग्रोथ एन्ड डेभलपमेन्ट क्रममा चाहिँ के के कुराहरू हुन्छ ऊ अरूको बच्चाभन्दा कसरी फरक हुन्छ उसलाई चाहिँ मेन स्ट्रिम स्कुलमा कसरी लैजाने लगिसकेपछि स्कुलमा चाहिँ गइसकेपछि स्कुलको वातावरणमा कसरी घुलमिल गराउने र अनि परिवारको त्यहाँ के रोल हुन्छ स्पेसली मदरलाई चाहिँ मैले एउटा टिचरको रूपमा अथवा प्राइमेरी रिहेबिलिटेरी थेरापिस्ट भन्छु क्या उसलाई किन भन्दाखेरि सबै थेरापिस्ट उसकोमा गयो भने चाहिँ एक्सपेन्सिभ पर्न जान्छ मदरलाई नै सर्टेन स्किल्स सिकाइदियो भने चाहिँ त्यो कस्ट इफेक्टिभ पनि हुन जान्छ होइन तर मदरलाई चाहिँ के हुँदो रहेछ भने मेरो अनुभवमा चाहिँ एउटा मदरलाई आफूले जन्माएको बच्चा चाहिँ अपाङ्गता जन्मिँदाखेरि आफू पनि स्ट्रेस फिल गरेर ऊ चाहिँ डिप्रेसनका लक्षणहरूमा जान सक्दो रहेछ त्यही भएर उसलाई नै पहिला प्रिपेयर गराउनुपर्ने हुन्छ त्यो एउटा mm. असाध्यै गाह्रो काम हो अझ मैले धेरै डिल गरेको त सिङ्गल मदरहरू जो मदरहरू आफू बच्चाहरू त्यस्तो डिसेबल भइसकेपछि हस्पिटलले पनि छोडेर गएको र उनीहरूको काम पनि छ र बच्चा डिसेबल्ड पनि छ होइन त्यसमा चाहिँ असाध्यै गाह्रो हुँदो रहेछ फिजिकल डिसेबिलिटीलाई त अब अहिले सरकारले पनि धेरै सुविधाहरू दिएको छ स्कुलको फीहरूमा कस्ट इफेक्टिभ गरिदिएको छ त्यो भएको हुनाले पनि अलिकति अहिले मेन स्कुललाई में स्कुल जोड दिनुपर्छ एजुकेसन फर अल भनेर एउटा गभर्मेन्टले ल्याइरहेको उसले गर्दाखेरि अलिकति सजिलो भएको छ तर मेन्टल डिसेबिलिटीहरू भएको बच्चाहरू जो डेभलपमेन्टल डिसिबिलिटी हुन्छ अटोनिजम भयो मेन्टल रिटालेट भयो होइन अरू डेभलपमेन्टल डिसिबिलिटी भएको बच्चाको आमाहरूलाई चाहिँ एकदम गाह्रो हुँदो रहेछ हामी mm हाम्रो -hmm. देशमा चाहिँ मैले यही उसबाट के भन्न चाहन्छु भने हाम्रो देशमा चाहिँ प्रत्येक नगरपालिकामा र गाविसमा चाहिँ एउटा मात्रै डिएकेयर स्कुल भइदियो भने चाहिँ कमसेकम टेन टु फाइभ चाहिँ मदर चाहिँ हुन्छ र उसले आफ्नो दैनिक क्रियाकलाप गरेर भए पनि त्यो बच्चाको चाहिँ देखभाल गर्छ जस्तो लाग्यो होइन हुन त अहिले Nepal, नेपाल अपाङ्ग महासङ्घ र नेपाल सरकारको उसमा चाहिँ हजार रुपियाँ चाहिँ महिनाको दिने जसलाई चाहिँ लाइफ लङ हेर्नुपर्छ अनि त्यसले पनि अलिकति हात लिएको छ तर पनि अब जति पनि डे केयर सेन्टरहरू छ त्यो चाहिँ एनजिओहरूको फन्ड छ कि सेल्फ सस्टेन छ मैले चाहिँ के भन्न थालेको भने जस्तो गभर्मेन्टको बजेट चाहिँ टेन बालबालिकाको लागि एलोकेटेड भएको हुन्छ त्यो बजेट चाहिँ जनसङ्ख्या हेरेर कति चाहिँ बालबालिकाहरू त्यस्तो छन् सानो एउटा डे केयर स्कुलहरू प्रत्येक गाविस नगरपालिकामा चाहिँ खोलिदियो भने त्यो चाहिँ एउटा राम्रो विकल्प हुन्छ जस्तो चाहिँ मलाई लागेको छ मेरो आफ्नो अनुभव चाहिँ मैले गरिरहेको हजुर अब हामी कार्यक्रमको अन्तिममा छौँ रमाजी तपाईँसँग आज नेपालको लागि निकै नै नयाँ विषय फ्यामिली बेस्ट काउन्सिलिङको अथवा परिवारमा आधारित मनोविमर्श सेवाको बारेमा कुरा गरेर धेरै नै जानकारी पायौँ अन्त्यमा फ्यामिली काउन्सिलिङ कस्तो कस्तो अवस्थामा कुन कुन मानिसहरूलाई चाहिन्छ त्यसको बारेमा बताइदिनुहोस् अब फ्यामिली काउन्सलिङ चाहिँ यो सुरु अवस्थादेखि जुन फेजको लाइक अब होइन मेन्टल हेल्थको जुन पनि फेजमा हामीलाई चाहिन्छ होइन mm -hmm. यो अवस्था भने सुरुको अवस्थादेखि लिएर उनीहरूलाई चाहिँ क्रोनिक बिरामीहरू जो हुन्छ उनीहरूलाई रिइन्टिग्रेसन प्रोसेसमा एकदमै इम्पोर्टेन्ट छ र होइन फ्यामिलीको त्यति नै सपोर्ट हुन्छ हामीले फ्यामिलीलाई एजुकेट गऱ्यौँ भने र हाम्रो आफ्नै लागि पनि फाइदा हो र हामीले के बुझाउन सक्नुपर्छ भने फ्यामिलीलाई तपाईँलाई दिइरहेको तपाईँलाई एजुकेट गरिरहेको कुरा चाहिँ आ, यो चाहिँ दुई पक्षको चाहिँ एउटा चाहिँ एउटा गतिलो चाहिँ एउटा सूत्रधार हो जसले चाहिँ बिरामीलाई चाहिँ तपाईँकै आफ्नो परिवारको सदस्यलाई चाहिँ हिल हुनलाई मद्दत गर्छ भन्ने कुराहरू बुझाउन सक्यो भने अझै यो चाहिँ अझै इफेक्टिभ हुन्छ जस्तो लागिरहेछ साथै अब हामी कार्यक्रमको अन्तिममा छौँ आज जति पनि जिज्ञासा लिन पाएनौँ अर्को दुई हप्तापछिको अङ्कमा सम्बोधन गर्नेछौँ कुनै पनि जिज्ञासा छन् भने हामीलाई पठाउन चाहिँ नबिर्सिनु होला है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 म चाहिँ साइक विज्ञान टिभी अन्तर्गत चाहिँ एउटा मेसेज दिन चाहन्छु सुजनजी होइन जस्तो कस्तो छ भने मेन्टल हेल्थलाई पनि एउटा डिग्निटी बनाउनुको लागि चाहिँ हामीले चाहिँ मेन्टल हेल्थमा चाहिँ हेल्थ सिकिङ बिहेभियरलाई चाहिँ आजकै दिनदेखि चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ अगाडि साह्रौँ होइन जस्तो हामीले चाहिँ जसरी चाहिँ खुलेर कुरा गर्छौँ हामीलाई लागेको फिजिकल हेल्थको बारेमा मलाई पनि केही समयदेखि म तनावमा थिएँ म डिप्रेसनमा थिएँ त्यसैले साथै म चाहिँ आफूले पनि प्रयास गरेँ नेटहरूको माध्यमबाट कसै से साथीसँग सेयर गरेर तर त्यसबाट पनि नभएर चाहिँ म चाहिँ कुनै एउटा मेन्टल हेल्थ प्रोफेसनल साइकोलोजिस्ट साइ काउन्सिलरकोमा जाँदैछु भन्ने सङ्कल्प चाहिँ आजैदेखि सबैले गरौँ भन्न चाहन्छु धन्यवाद साइकोलोजिस्ट तथा काउन्सिलर रमा कार्कीलाई उहाँको टिपको लागि आजको टिपले तपाईँलाई मद्दत गर्छ भनेर आशा राख्दछु साइकोलोजिस्ट तथा काउन्सिलर रमा कार्कीले आफ्नो व्यस्तताको बावजुद आजको हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिरहनु भएको साथीलाई साइकविज्ञान टिप्पणी दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद धन्यवाद साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुनेछ बेलुकी पाँच पन्ध्रदेखि छ बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामीसँगै रहनुहोला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 एट पिएसवाइसिएच बिआइजी वाइडब्लएन साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कमसँगै साइक विज्ञानको वेबसाइट डब्लुडब्लु बाट साइक विज्ञान सुन्न पनि सक्नुहुन्छ हमीला फेसबुक में साइक विज्ञान नेटवर्क नेपाल पेज में लाइक करना रिटर में एट द रेट साइक विज्ञान में फलो भी करना सकूँ आजको सुनी दिनु धने अतिती कार को कार्यक्रम सुनीदूंभि में त्यवाद हमारे अतिथि साइकोजिस्ट रमा का आपको अमूल्य समय रिचार को विशेष धन्यवाद साथ प्रावधिक रूप में सहयोग संदीप सुंदसाय धन्यवाद अर्क शनिवार मनोविज्ञान रनसिक स्वास्थ्य संबंधी रोचक सामग्री लियाने नई छो आज मूजन श्रेष्ठ आज को बिदा लिंचु नमस्कार